नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा कार्यक्रम अर्पण शुभसाजको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट मलाई साथ मिलिरहेको छ विष्णु र म छ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगन सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु रेडियो विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं बेलुका साँझ सात बजेपछि क्रिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो अर्पण एक सय चार थुप्रोमा दोहरी आजको दिन के कसरी बित्यो त भएको हुन्छ अनिवास चाहिँ कार्यक्रममा हुनुहुन्छ कोही कसलाई आफ्ना सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद श्रृङ्खलाहरूमा आफ्नो उपस्थित चुनौती छविनाश लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा सम्पर्क विच्छेद भइसकेको छ तपाईँले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाहाँ मेघास र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर बोल्दै हुनुहुन्छ खोराकबाट शर्मिला तामाङ भन्नुभयो शर्मिलाजी के छ तपाईँको नयाँ नौलो खबर एकदमै ठिक छ अनि के कसरी बितिरहेको छ तपाईँको दिन हुन्छ शर्मिलाजी कार्यक्रममा आउनुभएको छ एक्जाम चलेर पनि थोरै समय भयो नि कार्यक्रमलाई छुट्टै दिनुभएको छ खुसी लाग्छ को कसैलाई सम्झिन चाहनुहुन्छ आज चाहिँ धन्यवाद हजुर हजुर हुन्छ समिलाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अलिक छुट्टिन्छौँ नमस्कार यति बेला कोरागबाट शर्मिला तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छ सा। सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार ठुलो कार्यक्रम अर्पण शुभसाँचको व्यवसाय कार्यक्रम अर्पण शुभ साँझको भने अब एउटा मिठो लोकदोरी भाका सुन्ने भएको छ मिठो लोकदोरी भाकापछि फेरि उपस्थित हुने नै छौँ ठिक छैन पाए भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो त छोडेर मैको मन पनि बिन्नु कान्छी मन पनि दिनु कान्छी छु मन पानी बिन्नु माया लाउने हो बिना स्वादै त छैन पारा भोलि भोलि भनेर नटारा कि कुरा गर्ने हो त छोडेर मैको मनपर्ने तिन्नु कान्छी स्वाधको निकै नै रमाइलो लोकदोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर पुरानो तपाईँका सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सरकार राख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ <laughs> कोही मित्र हुनुहुन्छ म कुराकानी गर्ने तथ्यक्रममा जुटिराखेको छु हेलो अलिकति तपाईँको आवाज चाहिँ सानो सुनिरहेको छ कहाँबाट को बोल्नुभयो अरे कोही मित्र हुनुहुन्थ्यो म कुराकानी गर्ने तथ्यक्रममा जोटिराखेको थियो उहाँको अब सानो सुनेर फोन काटिएको छ सम्पर्क विचार भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते दादा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ दिन के कसरी बित्यो तपाईँको कार्यक्रममा सहभागी अनि, अनि, अनि, अनि बहिनीहरू पार्वती मनिषा भौतिक सबिना रविना रजिना अनि बुद्धिमा चेपा अनि चेपा अनि भाइहरू सोनाम दोर्जे रोहित अनि मलाई अशोक ला चिन्नै नचिन्न सम्पूर्णलाई बाबा हुन्छ अशोकजी कार्यक्रममा अनुभव खुसी लाग्यो अहिले भने छुटिन्छौँ नमस्कार यति बेला कोराक साथ गोठेरीबाट अशोक लामा हुनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु कोही हुनुहुन्छ सा टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ जी के छ तपाईँको नयाँ नौलो खबर बसी बसो भन्नु पर्यो है हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ क कसलाई सम्झन चाहनुहुन्छ हुन्छ सुखराजी कार्यक्रममा आउनुभयो यस्तै गरी आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनौती गर्नलाई नमस्कार यति बेला खोराकबाट सुखराज तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रम भर्पण शुभ साँझको आउन सक्नुहुनेछ आफ्नो आफन्त जन घर सम्पूर्ण प्रयोजन मित्रलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो को, को, को अनि धेरै दिन भयो नि तपाईँ त कार्यक्रममा सहभागी नहुनु भएको अनि हुन्छ राख्न चाहनु मेरो घर परिवार बुवा मम्मी दाई भाउजू र गहि गरेर बस्नुहुने मेरो दिदी भिडाजुलाई र जब सिमर न भनेर चिन्नुहुन्छ सम्पूर्णलाई र विशेष गरी मेरो साथीहरूको लागि हुन्छ सिमरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टी हुन्छ नमस्कार यति बेला दारेचोकबाट सिमरन आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा गइसक्नु भएको छ तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेघाँस र कार्यक्रम अर्पण शुभसाँच व्यवसायी सँगै हुनुहुन्छ कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हुनुहुन्छ गणेशी के कसरी बिताउनु भयो आजको दिन आजको दिन अहिले बसै बसौ पानी परेर रातो बसी बसो भन्नु पर्यो है हजुर दादा गणेशी कार्यक्रममा सहभागी हुनुहुन्छ सम्झना सन्देश राख्न चाहनुहुन्छ सम्पूर्ण तपाईँलाई धन्यवाद हुने दादालाई हजुर अनि यहाँ गोरखमा हुने दिदी भिनाजुलाई अनि यहाँ भान्जा भान्जीलाई मङ्गल अनि मनोज तेवाङ दिप तेवाङ हजुर हुन्छ गणेशजी कार्यक्रममा आउनु हो फेरि फेरि पनि आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला पर्यकोटबाट गणेश चे पाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ हामीले पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ अब नै कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्ने बेला भएको छ एक लोकदोरी भाका फेरि उपस्थित हुने नै छौँ दे सन सार गई है सब तो मेरा मन मानी मोटो माति जाचो सान शिरो मेरे मन पारा को हो मे होती सार गई हे मोटो मान्छे छौति जाछौ सानो हासिर खुसी रौ मेर मन पारा गो मान्छे हो तिमी जाछौ सानो हा शिरौ खुसिराउ मेरे मन पारा गो मान्छे हो तिमी खुसी र मैले मन पराएको मान्छे हो तिमी निकै नै रमाइलो लोकदोरी भएका थियो यो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय भएर तपाईँ कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै ङबाट सञ्जय चिपाङ्ग के छ तपाईँको नानु खबर ठिकै छ आज चाहिँ मेला थियो मेला थियो अनि मेलामा गएर भर्खर आउनु भएको जस्तो छ होइन हुन्छ सञ्जयजी कार्यक्रममा आउनुभएको छ अर्पणा होली तपाईँहरूलाई पनि भाइ हजुर इन्द्र कुमार मामा शङ्कर मामा अनि खोराकहरूलाई अनि यति बेला धादिङबाट सञ्जय चेपाङ आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ आफ्ना सम्झना सन्देश बाँडिराख्नुहुन्छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर मगनपुर बाटे कुमारी Taman आज कुमारी जी आजको दिन क कस्तो विभित अनुभव तपाईले आजको दिन भन्नु भयो हजुर आज रोपाईं मात्रै हो यतिकै अनि मगनपुर तिरको मौसम कस्तो छ नि मौसम भन्नु पर्दा सिमसिम पानी पर्दै छ अहिले यस्तै हो कहिले काम लागि कहिले पानी पर्छ <laughs> हुँछ। हुन्छ कुमारी जी कार्यक्रममा सहभागी हुनुहुन्छ के कस्तो सन्देश राख्न चाहनुहुन्छ कम जानु पर्दा सर्वप्रथम हजुरलाई धन्यवाद यति बेला मकवानपुरबाट कुमारी तामाङ आउनुभएको थियो आफ्नो आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ कार्यक्रममा हेलो मस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कार्यक्रममा हुनुहुन्छ हामी अन्ततिर पनि छौकासलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ हुन्छ रमाया जी कार्यक्रममा आउनुभयो अहिले छुट्टिन्छौ नमस्कार नमस्कार यति बेला भण्डाराबाट रामाया भरिया आउनुभएको थियो आफ्ना आफन्त यस्तो मित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ अब का नि हामी का कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ भोलि फेरि कार्यक्रम अर्पण शुभ साँझको अर्को वसाईमा तपाईँ हाम्रो भेट हुने नै छ यतिजेलसम्म रेडियो अर्पण एक सय चार थोर पाँच निकास सँगसँगै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकैको नाममा रहेर पनि कार्यक्रम अर्पणहरू शुभ साँझको युवसालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराक साथबाट अविनाश लामा कुराकबाट शर्मिला तामाङ कुराक साथबाट अशोक लामा कुराकबाट सुखराज तामाङ र दारीचोकबाट सिमरन पर्यकोटबाट गणेश चिपाङ धादिङबाट सञ्जय चिपाङ मकनपुरबाट कुमारी तामाङ र अन्तिममा फोन गर्ने साथी भण्डाराबाट राममाया परियारले फोन गर्नुभएको थियो र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र दिनसम्म मेरो रे रे आवाजलाई रेडियो स्टेट र श्रोतामा पुर्याउन साथ तिनी प्राविधिक मित्रका साथी विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री मधिबस मगर पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाकालाई छोड्दै आजको कार्यक्रम अर्पण शुभ साँझको श्रृङ्खलाबाट अझिल पढ्छु नमस्कार ती गैरो राम रुको जालो भैर हे को खुसी करगवान खुसी नई खुशी छोस्े ठाती का सेती झुङको बुझ्यालो भइरा होस् मिन खुबा राम मायालाई हे भगवान खुसी नै खुसी छ होस् बस्ने ठाउँमा रक्ष गायालाई हे भगवान् खुसी खुसी छ वस्तु नि बसे गाह्रो